नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिक मित्र विष्णुसँगै म ध्रुवरास शुभ बिहानी दैनिक बिहानी प्रस्तुति हो शुभ बिहानीमा हामी तिथिमिथि त्यसै गरी बाह्र राशिफल तपाईँको दिनलाई कसरी गा निहाल्दै गा आएको छ बाह्र राशिफलले तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी सामुदायिक रेडियो रेडियो अर्पण एक सय दैनिक प्रसारणमा रहेका कार्यक्रमको रूपरेखा सम्बन्धी जानकारी अनि तपाईँले पठाउनुभएका शुभकामना पत्रहरूलाई हामीले स्थान दिँदै आइराखेका छौँ आजको श्रृङ्खलामा पनि यिनै सामग्रीका साथमा हामी उपस्थित भएका छौँ दुई हजार एकहत्तर साल साउन एकतिस गते शनिबार तदनुसार दुई हजार चौध तारिक भाद्र कृष्ण पक्ष षष्ठी तिथि बिहान सप्तमी तेत्तिस बजे उप नक्षत्र गन्ध यो काल बेला बिहान सात चारिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी तपाईँको आजको दिनमा सामान्य समस्याहरूले सताउने अप्रिय समाचारले मन दुखी होला मिथुन राशि तपाईँको आजको दिनमा आँटेको काममा असफल भइनेछ सा, पुराना साथीसँग भेटघाट होला कर्कट राशि कर्कट राशि तपाईँको आजको दिनमा मान सम्मान र पुरस्कार प्राप्त हुनेछ सबैको सहयोग प्राप्त होला सिंह राशिले तपाईँको आजको दिनमा दैनिक कामकाजमा बाधा पर्न सक्छ अनावश्यक काममा धन खर्च गर्नु कन्या राशि तपाईँको आजको दिनमा खेलकुद तथा रमाइलोमा सहभागी भइनेछ आर्थिक क्षेत्र राशिको आजको दिनमा व्यवसायमा सबैको सहयोग प्राप्त हुनेछ मन प्रसन्न एवं खुसी बन्नेछि तपाईँको आजको दिनमा सामान्य विषयमा विवाद हुन सक्ला बोल्दा ध्यान पुर्याउन आवश्यक छ धनु धनुशि त आजको दिनमा शैक्षिक कार्यमा समस्या आउन सक्ला धन सम्पत्ति चोरी का हुने सम्भावना पनि छ तपाईँको आजको दिनमा व्यवसायमा सोचे भन्दा राम्रो गर्न सकिनेछ गरेका काममा सफलता मिल्नेछम्भ राशि तपाईँको आजको दिनमा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ नराम्रो समाचारले मन दुखी बन्नु दुखी होला अन्त्यमा मीन, मीन दिनमा आफन्तको सहयोगमा काम बन्नेछ धन वस्त्र आदि प्राप्त होला आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी मैले गराएँ यदि तपाईँले शुभ कार्य गरिसक्नु भएको छ र सुरु गर्ने सोचमा हुनुहुन्छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि तपाईँले सुरु गर्न थाल्नु भएको त्यो कार्य अनि सुरु गरिसक्नु भएको त्यो कार्यले भने सफलता हात पार्नेछ रेडियो तपाईँ दैनिक बिहानी प्रस्तुति शुभ बिहानी यति बेला सुनिरहनु भएको छ शुभ बिहानीमा अब भने हामी जानकारी गराउन चाहन्छौँ सा सामुदायिक रेडियो रेडियो अर्पण एक सय मेगार्जको आज शनिबारीय श्रृङ्खलामा के कस्ता कार्यक्रम प्रचार हुन बाँकी रहेका छन् त्यस सम्बन्धी जानकारी यति बेला शुभ बिहानी तपाईँले सुनिरहनु भएको छ शुभ बिहानी पश्चात नेपाल चौतारीको समय रहनेछ नौ बजीसम्म नौ बजेको पालो नेपाल समाचार लगत्तै एक्सन कट सागरको साथमा सुन्न सक्नुहुनेछ सा। दस बजेको पालो अर्पण समाचार लगत्तै लोकझङ्कारमा दिवसले साथ दिन आउनुहुनेछ एघार बजेको समय रहनेछ अर्पण खबरको लगत्तै जस्ट फर इन्जोय रामुको साथमा सुन्न सक्नुहुनेछ बाह्र बजेको समय नेपालवाणी समाचार त्यसपछिको समयमा इकोलो एक्सेसबाट साथीसँग मनका कुरा सुन्न सक्नुहुनेछ एक बजेको पालो अर्पण खबर लगत्तै पप ग्यालरी राजनको साथमा सुन्न सक्नुहुनेछ दुई बजेको पालो अर्पण समाचार लगत्तै अर्पण समर्पणमा दिवसले साथ दिन आउनुहुनेछ तिन बजेको पालो नेपालवाणी समाचार लगत्तै धनियाँकी दुनियाँ रेडियो अडियो मार्फत तपाईँले सुन्न सक्नु अपरा चार बजेको समय रहनेछ अर्पण खबरको लगत्तै लोक आङ्कन दिपेन्द्रको साथमा सुन्न सक्नुहुनेछ साँझ पाँच बजेसम्म पाँच बजेको पालो अर्पण बुलेटिन लगत्तै जीवनको मार्ग तपाईँले छ बजेसम्म सुन्न सक्नुहुनेछ बजेको समय रहनेछ नेपालमाणी समाचार लगत्तै साढे छा बजे अर्पण स्थानीय समाचार स्थानीय क्षेत्रमा भइ गरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्छौँ सात बजेको पालो अर्पण सुबसाजको दिवसले नै सात दिन आउनुहुनेछ साढे बजे सामुदायिक सूचना नेटवर्क C.I.N. मफत साझा खबर सुन सकूँ आठ बजे समाचार पौने नौ बजे बीबीसी तुमने सवा नौ बजे देखी रात दस बजीसम मेरे कथ डी कल्याण को साथ में सुन्न सकूँ दस बजे पालो नेपाल एफ एम को समाचार लगते खुलदोली डटकम तक राति एघारह बजेसम रात एघारह बजे, बजे खुलदुली डटकम सुनीस पशात हमारा आज को समाप्त हुनेछ हामी भोलि बिहान चार बजेसम्म विश्राममा रहनेछौँ भोलि बिहान चार बजे मङ्गलधुनका सा। साथमा हामी फेरि पनि नयाँ श्रृङ्खलामा उपस्थित हुनेछौँ भ तपाईँले सुन्न सक्नुहुनेछ प्रवचनमाला विभिन्न भजनहरू सा साढे पाँच बजेसम्म साढे 5 बजेको समयमा प्रभात बाँडी सुन्न सक्नुहुनेछ भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ साढे छ बजेको पालो बाँडी बहस लगत्तै अर्पण स्थानीय समाचार सात बजे सवा सा। बजे बिबिसी बिहानी सभा तपाईँले सुन्न सक्नुछ लगत्तै विभिन्न गीत सङ्गीतहरू तपाईँले आठ बजेसम्म सुन्न सक्नुहुनेछ भने भोलि बिहान आठ बजे शुभ बिहानीको नयाँ श्रृङ्खलामा फेरि पनि हाम्रो भेट हुनेछ सा। सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्समा आज पर्छमा बाँकी रहेका कार्यक्रमको जानकारी यति बेला मैले ग्रहाएँ हामी कार्यक्रमको अन्त्यमा छौँ अन्त्यमा शुभकामना सन्देशको पत्रलाई यति बेला लिन चाहन्छौँ सुरुमा तपाईँ आज जो जन्मदिन परेको छ जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा लाखौँ लाख शुभकामना आज दिन परेको छ कुशल पौडेलको रत्नगर निवासी कुशल पौडेलले 27 वसन्त पार गरी अठाइस वसन्तमा प्रवेश गर्नुभएको छ र शुभकामना सन्देशको पत्र हामीलाई प्राप्त भएको छ पत्रमा लेख्नुभएको छ हिमाल जस्तो छाती बनोस् समुन्द्र जस्तो भावना बत्ती बनी चम्कनु सधैँ यही छ जन्मदिनको हार्दिक शुभकामना भनेर पत्रमा लेख्नुभएको छ र शुभकामना दिनेहरूमा हुनुहुन्छ बुबा लक्ष्मीकान्त शर्मा मम्मी खगिसरा शर्मा श्रीमती राधिका पौडेल भाइ सुशील पौडेल र सम्पूर्ण पौडेल परिवारले शुभकामना दिन चाहनु भएको छ आज जन्मदिन पर्ने कुशल पौडेललाई रेडियो अर्पण एक सय चार तर्फबाट पनि लाखौँ लाख शुभकामना तपाईँ पनि आफ्ना साथीभाइ इष्टमित्र छिमेकीको शुभकामना जन्मदिनको शुभकामना व्यतीत गर्न चाहनुहुन्छ रेडियो मार्फत भने तपाईँले हामीलाई सम्झन सक्नुहुनेछ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्स रत्नगर एक बकुलरको ठेगानामा तपाईँले पत्र प्रेषित गर्न सक्नुहुनेछ अनि तपाईँले रेडियो अर्पण एक सय चार थपलो पाँच मेगार्सको फोन नम्बर शून्य सपन्न पाँच त्रिसठी तिन साँझ पाँच बजीसम्म टिपाउन सक्नुहुनेछ तपाईँले प्रेषित गर्नुभएका पत्र अनि टिपाउनुभएका पत्रलाई हामी शुभ बिहानीमा स्थान दिनेछौँ यो जानकारीसँगै आजको लागि भने दैनिक बिहानी प्रस्तुति शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो प्राविधिक मित्र विष्णुलाई विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु आजको तपाईँको दिन शुभ बितोस नमस्कार बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सोरा चोकमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन बेटर ब्रेकिङ बेटर राउन्ड पावरको लागि सम्झनुहोस् बना को अरु बा आकर्षक लुक्स डिस्क बाइक